धेरै धेरै स्वागत छ रेडियो अर्फ एक सय चार पाँच मेगा हल्सको प्रस्तुति कार्यक्रम कार्यक्रम टप अफ द साथमा छु म तपाईँको दिलको साथी राजन गुरुङ अनि मेरो आवाजसँग सपोर्ट गर्दै हुनुहुन्छ प्रत्येक आइतबार दिउँसो तिन बजेको नेपाली समाचारपछि लगभग लगभग चार बजीसम्म सुन्न सक्नुहुनेछ प्रोग्राम टप अफ द पप तपाईँ रेडियो अर्पण एक सय सात वा पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइन सक्नुहुन्छ प्रोग्राम टप अफ दपलाई टप अफ द पपमा हामी सातकभरि आएका उत्कृष्ट टप नेपाली पप सङ्गीतहरू लिएर आउने गर्दछौँ आज पनि कुन सङ्घ कुन पोजिसनमा छ भनेर जान्नको लागि तपाईँ मसँग कार्यक्रममा बुधबार सुनेर साथ दिनुपर्ने हुन्छ यदि भने प्रोग्राम टप अफ द पपमा नम्बर टेनमा रहेको सङ्घ रहेको छ डाडापारी म्युजिक लेस कमलमान सिंहको रहेको छ भने मोहित मुनालले एरेन्ज गर्नुभएको यो सङ्घ लास्ट विक पनि नम्बर टेन पोजिसनमै थियो आज पनि नम्बर टेनमै रहेको छ अबको क्रममा टपक दीपकको नम्बर टेनमा रहेको सङ्घ डाँडापारी चुचुरे हिमाल नम्बर टेन Krala pari chuchu rahimau Li deo nukusu merumau Rakusama chila uriu Dyo man kata ruliu Hei maa yaa Maa na hoya dhukta cha Lakumaya La chai na na vrana Hei maa yaa hoa Maa na hoya dhukta cha Lakumaya La chai na na vrana Krala pari chuchu rahimau Li deo nukusu merumau Rakusama chila uriu मन कता ढुल्यु हे माया मन हो यो दुःख छ लाखु माया ला छैन नया हे माया मन हो यो दुःख छ लाखु माया हो छैन जित्ने अनि हर्ने रोला जब हुन्छ सुरै अस्त अनि हुन्छ हर्ने मस्त हे माया मन हो यो दुःख छ लाखु माया ला छैन हे माया मन यो दुःख छ के कमल महन भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्घ डाँडाफारी हिमाल नम्बर टेनमा सुनिसक्नु भएको छ अब नम्बर नाइन तर्फ लाग नाइनमा रहेको छ कर्म म्युजिक भोकल लिरिक्समा रहेको मुस्कान जुन लास्ट विक नम्बर नाइन पोजिसनमै थियो आज पनि नम्बर नाइनमै रहेको छ अबको क्रममा टप अफ द पपको नम्बर नाइनमा रहेको सङ्घ मुस्कान See you next time. लिरिक्समा रहेको सङ्घ मुस्का नाइनमा रहेको थियो तपाईँको लागि भइसकेको छु भने अब नम्बर एट तर्फ लागेको छ आज नम्बर एटमा रहेको छ विनय खेत्रीको भोकल म्युजिक अनि एरेन्जमा रहेको सङ्घ मायामा घाट जसमा लिरिक्स रहेको छ कौशिल्य अधिकारीको एल्बम आलो म्युजिक हन्डर टूमा समावेश गरिएको यो सङ्घ लास्ट विक नम्बर सेभेन पोजिसनमा थियो अहिले वान स्टेप डाउन हुँदै नम्बर एटमा आएको छ अबको क्रममा टपोक नम्बर एटमा रहेको सङ्घ मायामाघा झुटा तिम्रा बाचक हसौँ अनि सम्झनामा मा आउँदिनमा मा मायामा घात गर्यो फेरि माया लाउँदिनँ म तिम्रा बाचक हास अभी संजना माँदी आम मोटू मा। दिन सू बारू मया दिन आम तिमी मेरे वाने पानी तिमो होना सक आसु सू पिने बानी पार सुख पाउने जिंदगी को आश मारी सको हासी हाँसी हाँसु पिने बानी पार सुख पाउने जिंदगी को आँसई मारी सको मुद्दी ना बारू माया दिन सक्दिनामा तिमीले मेरो भाने पानी तिम्रो हुन सक्दिनामा केट्रीको भोकल म्युजिक अनि एरेन्जमा रहेको सङ्घ मायामा घात तपाईँको माझ प्रस्तुत गरिसकेको छु भने अब नम्बर सेभेनको सङ्घ पनि तपाईँको लागि प्लेआउट गर्छु आज नम्बर सेभेनमा रहेको छ फराज अर्पण अनि जोशीको भोकलमा रहेको सङ्घ महसुस गर म्युजिक लिरिक्स फराज अर्पणको रहेको छ लास्ट विक नम्बर 5 पोजिसनमा थियो आज टु स्टेप डाउन हुँदै नम्बर सेभेनमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर सेभेनमा रहेको सङ्घ महसुस गर नम्बर सेभेन पीड़ा हर बोल संग, चाती मेरो संगी मेरू बोलते छठप jidhi chhan chhati me ro udai chha सत्य <hums> अवगे फराजरपड अनि इन्दिरा जोशीको भोकलमा रहेको संग महसुस गर नम्बर 7 मा रहेको थियो तपाईको माझमा राखिसकेको छु भने अब नम्बर 6 तर्फ लाग्छु आज नम्बर 6 मा रहेको छ सुनील गिरीको भोकल म्युजिक अनि लिरिक्समा रहेको संग देउराली भन्ज्याङ अरेंजर रहेका छन् गोपाल रसैली लास्ट वीक नम्बर 8 पोजिसनमा थियो आज टु स्टेप अप हुँदै नम्बर 6 मा आएको छ अबको क्रममा टप अफ द पप नम्बर 6 मा रहेको संग देउराली भन्ज्याङ नम्बर 6 साथी थक मरने चौतारी मेरे उन्नी कांशी संग आजै भेट हो हो यो <muchas> सुनिल गिरीको भोकलमा रहेको लिरिक्समा रहेको सङ्घ देउराली भन्ज्याङ नम्बर सिक्समा रहेको थियो तपाईँको माझ प्ले आउट गरिसकेको छु वेल फ्रेन्ड तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण वान फोर पोइन्ट फाइभ मेगाहरर्स फा र इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपीबाट सुनिराख्नु भएको छ प्रोग्राम टप अफ दि पपलाई टप अफ द पपमा नम्बर सिक्ससम्मका सङ्घहरू सुनाइसकेको छु म चाहिँ तपाईँको साथमा तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँसम्म चाहिँ पुरा राख्नु भएको छ टेन्सन पार्टमा राज पौडेलले र अब नम्बर फाइभ तर्फ पनि लाग्छु आज नम्बर फाइभमा रहेको छ कृष्ण विश्वकर्माको भोकलमा रहेको झम्के फुले उदय राज पौडेलको म्युजिक सहदेव अर्यालको लिरिक्स र गोपाल रसाइलीको एरेन्ज रहेको यो सङ्घ लास्ट विक नम्बर थ्री पोजिसनमा थियो आज टु स्टेप डाउन हुँदै नम्बर मा आएको छ अबको क्रममा टिपको नम्बर फाइभमा रहेको सङ्घ झम्के फुले नम्बर फाइभ के फुली फुली फुली आमा बाबा नीर ल्याइदेउलाइदला ए फुली फुली ठुली समके फुली lena kai dhak sira kulle sira e budak lena kai dhak कृष्ण okay, विश्वकर्माको भूगोलमा रहेको सङ्घ झमके फुल टप अफ द पपको नम्बर फाइभमा रहेको छ अब नम्बर फोरको कुरा गरौँ आज नम्बर फोरमा रहेको छ हरि कर्मचार्य गुल्मी गाइसको भूगोलमा रहेको सङ्घ किरतीले खेल खेल्यो एल्बम ब्याक अगेनबाट लिएको यो सङ्घमा म्युजिक लिइदिएको कर्मचार्यको रहेको छ भने बालकृष्ण सेवाचार्यले एरेन्ज गर्नुभएको यो सङ्घ लास्ट विक नम्बर सिक्स पोजिसनमा थियो आज टु स्टे अफ हुँदै नम्बर मा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर फोरमा रहेको सङ्घ फिरतीले खेल खेल्यो नम्बर फोर जुना भोकलमा रहेको संघ कति बबिन बियोगीको लिरिक्स नरहरिप्रेमीको म्युजिक र भुत्ु एल्बमबाट लिएको यो संघ लास्ट विक नम्बर टू पोजिसनमा थियो आज वान स्टेप डाउन भएर नम्बर थ्रीमा आएको छ अबको क्रममा टप अफ द पपको नम्बर थ्रीमा रहेको संघ कति राम्रो सुन्दर नरहरू प्रेमीको भोकलमा रहेको सङ्घ कति राम्रो थ्रप दिपको नम्बर थ्रीमा रहेको थियो तपाईँको लागि प्ले आउट गरिसकेको छु भने अब नम्बर टू धर्फ पनि लाग्छु आज नम्बर टूमा रहेको छ राज तमाङ अनि मनिषा पोखरेलको भोकलमा रहेको सङ्घ झ्याप जसमा म्युजिक अनि लिरिक्स रहेको छ राज तमाङको एरेन्जर रहेका छन् सञ्जय हमाल बेस्ट अफ राजबाट लिएको यो सङ्घ रास्ट विक नम्बर वान पोजिसनमा थियो आज वान स्टेप डाउन भएर नम्बर टूमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर टूमा रहन सफल सङ्घ झ्याप रोकिए तपाईँकोमा आज नम्बर टू जलाए के भोली भेटू आज लाई भे होना तै त देखेर तिमी किस्ताको मैले नि आउन गरौ र मेरो माया रिरती के राज तमाङ अनि मनिषा पोखरेलको सङ्घ ठप्दी पप नम्बर मा रहेको थियो राखिसकेको छु अब भने तपाईँले प्रतीक्षा गरेर बस्नुभएको सङ्घ सुनाउने बेला पनि भइसकेको छ यस आज नम्बर वानमा रहेको सङ्घ सुनाउने बेला भइसकेको छ तर त्योभन्दा एक पटक अगाडि रिक्याप गर्छु आज प्रोग्राम ठप्दी पपला आज नम्बर टेनमा रहेको थियो कमलमान सिंहको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्घ डाँडापाई चुर्चि हिमाल नम्बर नाइनमा कर्माल लामाको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्घ मुस्कान नम्बर एटमा विनय केटुको भोकल म्युजिक अनि एरेन्जमा रहेको सङ्घ मायामा घात त्यस्तै गरी नम्बर सेभेनमा फराज अर्पण अनि इन्दिरा जोशीको भोकलमा रहेको सङ्घ महसुस गर र नम्बर सिक्समा भोकल लिरिक्स म्युजिक सुनिल गिरीको सङ्घ देउराली भन्ज्याङ रहेको थियो भने नम्बर फाइभमा कृष्ण विश्वकर्माको झम्के फुलिरहेको थियो त्यस्तै गरी नम्बर फोरमा हरि कर्मचार्य गुल्मी गाइजको ब्याक अगेन एल्बमबाट पिरतीले खेल खेलिरहेको थियो त्यस्तै गरी नम्बर थ्रीमा जुना पर्साई अनि नरहरू प्रेमीको भोकलमा रहेको सङ्घ कति राम्रो रहेको थियो त्यस्तै गरी नम्बर टूमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ झ्याप रोके राज तमाङ अनि मनिषा पोखरेलको आवाजमा रहेको सङ्घ रहेको थियो भने अब नम्बर वानको सङ राख्नुपर्ने बेला भइसकेको छ आज नम्बर वानमा रहेको छ नभनेको बेस्ट बाई राजेश राई भोकल म्युजिक लेडेक्स राजेश राईकै रहेको छ भने लास्टिक नम्बर फोर पोजिसनमा थियो आज थ्री स्टेप अफ हुँदै एकैचोटि नम्बर वानमा आएको छ वेल फ्रेन्ड नम्बर वानको सङ तपाईँको लागि प्ले गर्छु नै अब भने बिदा पनि लिएर जान्छु एटेन्जेलसम्म रेडियो अर्फर्ड एक साथ दिनुपर् मच मेरो आवाज समक्ष पुऱ्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेल विशेष धन्यवाद व्यक्त गर्दै रेडियो अर्पण एक सय चार पाँच मेगा हर्सको प्रस्तुति कार्यक्रमको दिलको साथी राजन दिल ग्रुङ जस्तै टुक्राइ गयो मनसँग खेले पराई भयो मना तई हरकई चीर परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवा प्रत्येक शनिवार बिहान नौ बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग बिश...